नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत किमेरेको स्वागत छ श्रुति सम्भको आजको श्रृङ्खलामा पनि हामी शंकर लामी छानेको निबन्ध संग्रह गोदुली संसार लिएर आएका छौं गएको साता हामीले गोदुली संसारभित्र संग्रहित केही निबन्धहरूको वाचन गर्यौं आजको साता पनि यसै संग्रहबाट निबन्धहरू वाचन गर्छौं यस निबन्धको तेस्रो संस्करण प्रकाश गर्दा भावकीय भन्ने शीर्षकमा भावक अभियान नेपाल परिवारले शङ्कर लामी छानेबारे लेखेको छ एउटा अनौठो कुरा के भयो भने भावक लहरमा भयो काठमाडौँका व्यस्त छ सात एफएमहरू प्रसारणहरू मध्येमा एउटा सञ्चेतन एफएमको विशेष सांगीतिक अचम्बरी गीत संगीत कार्यक्रम सुनेर अनि त्यही सुनाइका अनुभवको प्रतिफल स्वरूप एउटा सानो समूह जम्यो र एउटा सानो समूह जन्मियो हतार हतार भावक उनीहरूको भिड आयो तर खासमा आज थाहा लागिरहेछ भावक हुनुका जिम्मेवारीहरू संयोग पर्खर दाई धेरै प्रसङ्गहरूमा भन्नुहुन्थ्यो शङ्करदाईले हु। यो मैले लेखेको आजको लागि हुँदै होइन अबको पच्चीस पचास वर्षपछिकाहरूको लागि हो अचम्म त्यस्तै भयो झण्डै बत्तीस तेत्तिस वर्षपछि आज हामीले उनका लेखहरू अनौठो अनौठो परिवेशमा पढ्यौँ अथवा भनौँ हामीलाई यी लेखहरूले अनौठो अनौठो परिवेशहरूमा होत्याइदियो र हामीलाई लाग्यो भित्रैदेखि उनले साँच्चै नै ती लेखहरू हाम्रै लागि लेखिदिएका हुन् हामीले अर्थात् हामी सबैले यिनलाई पढ्नु त अवश्य पाउनुपर्छ र भावक हुनुको उनका कृतिहरू पढ्नु मात्र त सकाम हुन जान्थ्यो त्यसैले यी सबलाई लामो अभावपछि सर्वजनिन गर्ने दृढता लियौं आज ठीक तीन दशकपछि भनेर भावक अभियान नेपाल परिवारले यसको तेस्रो संस्करण प्रकाशित गर्दा भनेको छ गोदुली संसार निबन्ध संग्रहको आज हामीले वाचन गर्न लागिरहेको पुस्तक पाँचौं संस्करणको हो सालमा यो एक्काइस प्रति प्रकाशन भएको थियो साझा प्रकाशनको छापाखानाबाट मुद्रित साझा प्रकाशनको गोदुली संसारको दोस्रो श्रृङ्खला अब वाचन गर्छु यसभित्रको निबन्ध दुईवटा निबन्ध एउटै शीर्षकमा छ आभा गार्देको सौन्दर्य शास्त्र यो पहिलो छ र यसपछि फेरि यही शीर्षकको वाचन हुन्छ शुरूआत गर्छु आभा गार्देको सौन्दर्य शास्त्र यस्ता पनि व्यक्ति छन् जो भन्छन् आभा गार्दै भन्ने परिभाषा अब पुरानो बनिसक्यो अब यसको उपयोगिता समाप्त भइसक्यो अथवा उक्त नामको कलाको अब अस्तित्व छैन यस्ता धारणा राख्ने व्यक्तिहरूले आभा गार्दै दिएको परिभाषा हो यस्तो कलाकार जो आफ्नो कालभन्दा निकै अघि परेको छ र त्यसकारण उसका रचना समाजका लागि स्वीकार्य छैनन् यस्तै सन्दर्भमा क्युबिजम द फाप्स दादा इत्यादि पनि त आफ्ना उत्पत्तिकालका आभा गार्दै भए पनि अब छ छैनन् तथा आजका समकालीन कलाकारहरूका उत्पादन प्राय सला विश्वले र कमसेकम त्यससँग सम्बन्धित जनसमुदायद्वारा समेतले स्वीकार गर्ने भएबाट ती आवागागागाडिएको स्तरमा पर्दै पर्दैन माथि उल्लेख भएको परिभाषालाई कट्टरता साथ पूर्णतया मान्ने हो भने उक्त कथनमा केही सत्य निश्चित पनि छ आभागार्दी रचनालाई जनसमुदायले अझै पनि बहिष्कार गर्छ अझै पनि यसको रूचि उस्तै छ सा। नाटकमा सामाजिक यथार्थता था। मूर्तिकला एव चित्रकलामा प्रतिनिधित्वपूर्ण तथा संगीतमा आरोह अवरोहको स्केलमै त्यो अल्छेको छ तथापि थिएटर छाडी सायद कलाका विभिन्न पक्षमा सक्रियता साथ संलग्न व्यक्तिहरूमा आभागार्दी झुकाउनलाई विस्तृत रूपमा स्वीकार गरिएको छ प्रतिष्ठापित ग्यालरीहरूमा नियमित रूपमा आफ्ना सृजना तर्साउन असमर्थ हुने कलाकारको संख्या औंलामा गर्न सकिएला यो परिस्थितिमा आएको सुगमताको मुख्य कारण कलाको विज्ञता हो वा डिलर र आलोचकको बढ़दो संख्या र प्रचारको परिणामस्वरूप विक्र हामीलाई सोच्नुपर्ने आवश्यकता छैन हुन त आभागार्देशे भन्ने शब्दको प्रारम्भ जुन बेला गरियो त्यो समयको तुलनामा आजकलको सामाजिक सन्दर्भ एवं कलात्मक सृजनामा यो उक्तिले बढ़ी सहिष्णुता तथा स्वीकृति पाउन सकेको छ जोस् अन्य उचित शब्दको अभावमा अर्थमा अलि व्यापकता ओगटेर यहाँ आभागार्दे नै प्रयोग गरिएको छ एउटा कुरा त के भने उन्नाइसौं शताब्दीको उत्तरार्ध एवं बीसौं शताब्दीको उत्तरार्ध एवं बीसौं शताब्दीको प्रारम्भिक पूर्वार्धतिर जन्मेका ती कलाकृतिहरू जसलाई समाजले स्वीकार गर्न निकै समय लियो त्यस्ता रचनालाई आभागार्दै नामाकरण गर्न सकिन्छ जुन प्रकारसँग तीन ताकका अनेक आन्दोलनका आ आफ्ना विशिष्ट नाम भए तिनको समष्टि नाम आभागार्दै रहन गयो यसै प्रकार कला इतिहासको अनुसन्धाननात्मक विवेचनात्मक उक्त शब्द एक मौलिक तत्वमा परिणत हुन गए पनि त्यस अन्तर्गतका रचनालाई त्यही नाम प्रदान गरिरहन अझै सम्भव छ यस किसिमबाट आभागार्दै शब्द झण्डै आधुनिक कलाको पर्यायवाची बन्न जान्छ हुन त समकालीन कला अन्तर्गत भन्ने अन्याय पक्षका विभिन्न र परम्परागत शैली नै मुच्छिन पुग्छन् आधुनिक कला भन्ने संज्ञा तमिलो र अपर्याप्त छ उता भने आभा गार्दै कलाको ऐतिहासिक निर्देशनात्मकतातिर विशेष रूपमा अर्थबोध गरेको हुन्छ अगुवा अङ्गरक्षक भन्नुको अर्थ नै पछुवा रक्षक वा कमसे कम मुख्य रक्षकको ताँथी लागेको छ भन्ने श्रोता भानुहुन्छ कलाको निर्देशनात्मकतातिर रहेको यो भावना वा आस्था नै हो प्राथमिक महत्वको विषय केही कलाकारहरू विश्लेषण गरिएका परिचित प्रदत्त कलाका सीमानाहरू मान्न पुग्छन् अन्यहरू चाहिँ संस्कृतिद्वारा प्रेसित सौन्दर्य शैलीमय नियमहरूलाई अलग्ग्याउन विस्तार गर्न वा बदलिने प्रयास गर्न चालान् कलाको यही भावनात्मक निर्देशनलाई पुनः विश्लेषण गर्ने जुन ठोस हो त्यो सफलताको परामुखी छैन कलाको ऐतिहासिक विकासमा कुनै पनि महत्वपूर्ण योगदान गर्न वास्तविक रूपमा कलाकार सफल छैन भन्ने धारणाले समेत पनि आभागार्दिएको महत्वलाई घटाउन सक्दैन आफ्ना चाहना वा इच्छाबाटै ऊ अन्य व्यक्तिको समूहबाट अलग देखिन सक्छ न फेरी समाजले कलाकारको रचनाको बहिष्कार वा अनुमोदन गर्दैमा उक्त शब्दको शुद्ध प्रयोगमा के अन्तर ल्याउन सक्छ निर्देशनात्मकता वा त्यसप्रतिको आग्रह वा आस्था नै समाजको भावना भन्दा स्रष्टाप्रति नै स्वयं आधारित हुन्छन् यस प्रकार विना कुनै विरोधावास एउटा कुरा यहाँ भन्न सकिन्छ आरम्भिक कलामा प्रयोग गरिएका आभांग समाजले स्वीकार गरेन तथापि समकालीन आभांगारदी समाजले कलाले चाहिँ समाजबाट सामान्य स्वीकृति प्राप्त गरेको छ यस फ्रान्चेली शब्दको अर्को एक नकारात्मक पक्ष पनि छ जसलाई वैभव एवं रोमाञ्चको मूलममा ओड़ाइएको छ समकालीन कलाकारहरूलाई त्यसबाट वञ्चित पार्ने कारणका औचित्यमा त्यही रोमाणिक आवर्तन अप्नाइने गरिन्छ फानकोक मनोवृत्ति झैं यस धारणाले के भन्छ बन भने कलाकारले कष्ट नझेली उसमा महानता आउनै सक्दैन अर्थात् आफ्नो बहिष्कारको अभिशाप कलाकारमा थोपर्दै नथोपरी समाजले यदि कला वस्तुलाई स्वीकारेको छ भने त्यो कला निश्चय पनि निम्न स्तरको हुन्छ यो कुरा एक प्रकारले आफूले नरूचाएका रचनाको महत्वहीनता प्रमाणित गर्नका साथै हाम्रो जमानामा भन्ने सम्झनालाई अंकबद्ध गर्ने प्रयास हो यस्तो सम्झना जब कलाकारहरू खोरमा बस्दै महान थिए परित्यक्त थिए दलित शोषित थिए र थिए साहसिला जे होस् आवा गार्दिएको कलासँग सामान्य सौन्दर्य शास्त्री सिद्धान्तको केही तार्थमै मिल्दैन सौन्दर्य शास्त्री सिद्धान्त शब्दको अर्थ यहाँ कथा विवेचना कलाका शैली उपको छलफल वा विशिष्ट रचनाको मूल्यांकनका रूपमा लिइएको छ यस प्रकारका विचारहरू प्रायश कलाकारहरूद्वारा स्वयं उपलब्ध गराइएका हुन्छन् र ती विस्तृत र प्राय गरी मिल्ने पनि हुन्छन् तथापि आभागारती रचनाका दृष्टि अन्तर्गत कलात्मक समालोचनाका सीमित सिद्धान्त निमित्त वर्तमान दार्शनिक अनुसन्धान एवं विवेचना अपर्याप्त हुन जान्छन् अपर्याप्त अपर्याप यही अक्षमता हो जसले गर्दा आभागारती रचना छलफल गर्नुपर्दा कलाहीन वा अकला शब्दहरू प्रयोग गर्नुपर्ने हुन जान्छ परम्परागत मान्यता वा विश्लेषणका वाक्यांशले यस कलाको अभिव्यक्त गर्न सम्भव नभएपछि अनि नयाँ शब्द वा भाव फैलाउनु हुन जान्छ सौन्दभूतिमा परम्परागत व्याख्या एवं विश्लेषण अन्तर्गत उक्त रचना जब समावेश हुँदैन अनि नयाँ नामाकरण गर्नुपर्ने आवश्यकता पर्दछ अवस्थित दार्शनिक सिद्धान्तहरूको संरक्षण एक अति सहज कुराबाट भएको हुन्छ पुराना वर्गीकरणको सुगमतामा नमिल्ने जति नयाँ उपद्रवी रचना हुन् तिनलाई अंगीकार गर्न अनुमोदन नदिने तथापि तथ्यको सम्बन्ध बुझ्नका लागि नै सौन्दर्यनुभूतिको सिद्धान्तको प्रयोग गरिनुपर्ने हो इच्छा वा कामनाको घेरामा सीमित रहेर तथ्यको अन्वेषण कसरी सम्भव हुन्छ कलाका सबै प्रकारका अनुभूति यदि सौन्दर्यशास्त्री व्यक्त र व्याख्या गर्न असमर्थ छन् भने त्यसको बौद्धिक या व्यवहारिक महत्व के नै भयो व्यवहारलाई सिद्धान्तले खण्डन गर्न सक्दैन तसर्थ जे उपलब्ध तथ्याङ्क छन् ती सिद्धान्त अनुरूप हुनै पर्यो अन्यथा सिद्धान्तमा आवश्यक परिवर्तन गर्नै पर्यो यही कारणले गर्दा आभागार्देका सन्दर्भमा आधारभूत सौन्दर्य विद्वान सिद्धान्तलाई पुनःनिक्षण मूल्याङ्कन एवं परिवर्तन गर्नुपर्ने अत्यावश्यक हुन गएको छ यही प्रयास जुन बखत पूर्ण एवं विस्तृत हुनेछ अनि त्यही बेला त्यसले आभागार्दिको सौन्दर्य शास्त्र मात्र नबुझी सारा कलाको मौलिक सौन्दर्य सिद्धान्तको अर्थ बुझ्नेछ परम्परागत सौन्दर्य शास्त्रको बारे चर्चा गर्दा यहाँ मैले कुनै विशिष्ट दार्शनिक वा दार्शनिक समूहको सिद्धान्तको चर्चा नगरी जनसामान्य रूपमा मानिने विश्वासको उल्लेख गरेको हो यी सिद्धान्तहरू जम्मै कुनै विशिष्ट रचनाका सन्दर्भमा आधारित भएकाले ती अझै पनि ती रचनाबारे योग्यतम हुन्छन् चाहे जुन मात्रामा तिनको प्रतिपादन गरिएको हुन्थ्यो त्यसमा घटबड समयले ल्याइसक्छ अब नयाँ दृष्टिलाई समेत एक हदसम्म सीमाङ्कन गर्न जब कुनै सिद्धान्त बनाउने प्रयास गरिन्छ न अघि भने जस्तै सिद्धान्तको बारे चर्चा गर्ने या हामीहरू ध्यय नभएबाट हामीलाई त्यसका प्रशंसा वा मूल्याङ्कन गर्ने चासो पर्दैन पनि अब यही हेरौ न आभागा कलाकारहरूमा समेत पनि कुनै विशेष रचनाको कलात्मक मूल्याङ्कनबारे आपसी कर्तव्य हुँदैन त सामान्य मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा रामे श्यामेको प्रतिक्रिया भने धनी मनेको प्रतिक्रिया जति नै सच्चा तथा उचित हुन्छ तथा एकअर्काको अनुभूतिको सहारा लिँदै स्वयंको अनुभूतिलाई उत्प्रेरित भएको चर्चा सुन्नु गाह्रो पनि छैन यहाँ हामी कलाका सामान्य सिद्धान्तप्रति विशेष गरी चर्चा गर्न तम्सेका विशिष्ट कलाका सूक्ष्म विवेचनापछि होइन आभागार्ती शब्दले स्वयंमा कुनै मूल्य जनाएको छैन आभागार्थी रचना रचनाका दृष्टिबाट न त राम्रो हुन्छ राम्रो नै प्रश्नको प्रभावबाट उम्काएर स्वयंलाई निष्पक्ष भई हामीले विचारेको खण्डमा आभागार्ती अनुभूति वा तिनको उद्देश्यात्मक गुण यस शब्दको केही अर्थ छ भन्ने बारे परिकल्पना गर्न नसकिने होइन र त्यसप्रकार सारा आभागाती रचना सामान्य स्तरमा बढ़ी पाइनेछन् प्रदा कदा मात्रै झण्डै पूर्ण वा पूर्णतया अनुपयुक्त भेटिनेछन् यस प्रकारको चालनीद्वारा छुट्याइएको निरोपण नै भावनात्मक प्रतिक्रियालाई केही सुगम पार्न सकिन्छ होला तथापि हामीले जुन सौन्दर्य सिद्धान्त फैलाउन यहाँ प्रयास गर्दैछौं त्यस अनुरूप यो उद्देश्य भएन पनि यही वास्तवमा यो समस्या हो जसलाई ललितकलाले समाधान गर्ने प्रयास गर्छ हाम्रो धारणामा कलाको एक विशिष्ट स्वरूप अंकित भइसकेको छ त्यसैका प्रभावद्वारा हामी केही कलालाई कलाको संज्ञा प्रदान गर्ने गर्छौं कर यदि त्यस्तै कलाकृतिलाई मात्र विचार गर्ने हाम्रो मनसाय छ भने हामीले कलाकृतिलाई व्यवहारिक वा उपयोगितात्मक कुनै उद्देश्य नभएको एक यस्तो मानवनिर्मित वस्तु हो जसद्वारा सौन्दर्य महत्व प्रस्फुटित हुन्छ भन्ने परिभाषा दिनुपर्यो यो जुन उद्देश्यको सौन्दर्यात्मक महत्व प्राप्त गर्ने चाहना छ चा। यो खासमा स्रष्टाको चासोको कुरा हो र त्यसको निरोपणको मापदण्ड पनि उसैमा सन्धिहित हुन्छन् दर्शकद्वारा चाहनाको निरोपण वा निर्णय गरिँदैन यति कुरा मान्नासाथ हाम्रा विषयवस्तु अझ सीमित हुन जान्छन् किरमिरलाई मान्यता प्रदान गर्न स्रष्ट हाँक दिँदैन दे तथापि उसले स्पष्टसँग कला भनी व्यक्त गरेको सारा वस्तुलाई हाम्रो महत्वको व्यवस्था अनुसार भए पनि नभए पनि हामीले कला चाहिँ ठानिदिनै पर्छ यस प्रकार फर्निचर चाँदीका भाडा बर्तन मोटरकार रकेट इत्यादि वस्तुमा हामीले उद्देश्य केही र उपयोगिता केही नपाए पनि ती कला भएनन् उपयोगिता भएका वस्तुप्रति आफ्नो दृष्टिकोणमा अन्तर पार्दैमा ती वस्तु कला बन्दैनन् कहिले पनि दर्शकका लागि तथापि यस्तै तयारी मालको उपयोगिता नष्ट पारी डुकाम्पले भने कलात्मक वस्तु निर्माण गर्न सफल भए कमसे कम कलाको सिद्धान्तमा परिवर्तन गर्न वास्तवमा मानव निर्मित वस्तुको आकृतिका रूप वा तीनबाट उम्रिने इन्द्रिय प्रतिक्रिया त्यो गुण होइन जसद्वारा त्यसलाई कलाको दर्जा प्रदान गरिन्छ खास त गुणको उपयोगिता तसर्थ यस लेखको मुख्य आधारभूमि निमित्त अब्जेक्टिभ आकृति रूपसट्टा अनुभवको सब्जेक्टिभ पक्ष नै पक्रिनेछ कार्यक्रम श्रोती सम्पेकमा अहिले हामीले सुनेको निबन्धको शीर्षक आभागार्देको सौन्दर्य शास्त्र हामीले यो निबन्धको केही अंशहरू छोट्याएर वाचन गर्यौं अब यसै संग्रहभित्र संग्रहित अर्को निबन्ध वाचन गर्दैछौं शीर्षक छ अर्धमोदित नयनको कथा मुदित नयनको प्रकाशन रूपरेखामा भयो यसको बारेमा निकै चर्चा पनि भयो मेरा कट्टु आलोचकहरूले पनि यसलाई मन पराए मलाई मन पराउनेहरूको त कुरै भएन नेपाली कथा साहित्यमा यसको एक नवीन स्थान रहनेछ भन्ने पनि कुरा भयो साझा कथामा समेत यसले यो टिप्पणी पायो अर्धमुदित नयन सबै भिन्नाभिन्नै पाराका प्रयोग हुन् लामिछानेका कथामा बान्कीका मात्र होइन विचारमा पनि नयाँ नयाँ कोण उघारिएका हुन्छन् त्यसैले उहाँको जीवन दर्शन वा कथा दर्शन एउटै ठम्बाइमा उभिँदैन एक शब्दमा प्रयोगशीलता नै शङ्कर लामी छानेको विशेषता हो हुन सक्ला तर एउटा कुरा हुन त यो कथाको रूपमा प्रकाशित भयो कारण सर्वप्रथम रूपरेखाले यसलाई कथाकै श्रेणीमा राख्यो र त्यसपछि मेरा प्रकाशकले पनि तर पनि मैले आजसम्म यसलाई कथाका रूपमा स्वीकार गर्न सकेको छैन कारण यसको जन्मका लागि जे जति घटना भए ती यति यथार्थ छन् तिनको व्यक्तित्व अगाडि मैले झुक्नै पर्यो आज म अर्धमोदित नयन र डुब्न लागेको घामको कथा भन्छु यसको गर्भधारण सन् उन्नाइस एक को एकसठीको जनवरीतिर भयो उन्नाइस सय साठीको नोभेम्बर महिनामा केही अमेरिकन मित्रहरूसँग म हेलेम्बुतिर घुम्न गएको थिएँ हाम्रो त्यस ग्रुपमा सगरमाथा विजय बैरी विश्व कि श्रीमती लैला विशप पनि थिइन् अरूको नाम नलिई ना उनको नाम लिनुको मेरो अभिप्राय यति उनको यस रचनासँग निकै घनिष्ठ सम्बन्ध छ पन्ध्र दिनको सहवासपछि घनिष्ठता हुनु स्वाभाविकै हो तिनताका म नेपाल भारत सांस्कृतिक केन्द्रमा काम गर्थेँ उनी त्यहाँ पस्थिन् सबैजसो र अनेक कार्यमा सहयोग माग्दथिन् म सकभर उनलाई सहायता गर्थेँ अनि संस्कृति तथा प्रति उनको चाख स कुरा मैं पहाड़ को यात्राम पैलाइक थे पहाड़ चढ़ाद सुस्ताऊ ओर्ल्द मैं कैयन कविता भूपिका रोकाका लोर्का सुना थे उनके वाल्टेटमैन मैक्लिन डाइलन टाइसस सुनाकी थीं एक प्रकार कोका को, को मेर अंतरंग साहित्य कोट में मैं उनमिल करे म उनला भोलांथे उन्नी मई शंकर घर में आने खानपीन करने सब चलीसको ये में एक दिन उन्नी लाइब्रेरी आंशिन् आज पाटन में जात्रा छ हेन जाओ राधी का, राधी का। काँधबाट तिन चार किसिमका क्यामरा झुन्डिरहेका छन् उनी त्यस बेला जियोग्राफिक म्यागजिनका निमित्त नेपाली जीवनको अध्ययन पनि गरिरहेकी थिइन् अब म चाहिँ त्यस दिन साह्रै विचलित थिएँ कारण त्यस दिन मलाई ठूलो मानसिक चोट लागेको थियो खासमा कुरा के भने मेरो अफिसको पारिपट्टि बरन्डा भएको एउटा घर थियो बरन्डाका रेलिङ चाहिँ काठका खिडखिडे खीड़ अङ्ग्रेजीमा त्यसलाई भेनेसियन ब्लाइन्ड भन्दछन् त्यस खिडखिडेको एउटा काठ फत्केको थियो र त्यहाँ मैले दुईवटा जीवित आँखा चियाइरहेको देखेको थिएँ एक दिन होइन दुई दिन होइन तिन दिन होइन अफिसमा बस्यो कि आफ्नो आँखाले त्यो आँखा खोज्ने -खीड मैले पनि बुझ्न लगाएँ त्यो कसको आँखा हो भने थाहा पाएँ पोलियो ग्रसित एउटा बालकको परिवार बङ्गाली रहेछ विमानघाटमा काम गर्न भारतीय सहयोगबाट आएको एउटा मेकानिकको परिवार परिवार मैले नदेखेको होइन चिन्जान पनि थियो तर आँखासँग होइन आँखाप्रति माया लाग्यो कसो कसो मैले केही फलफुल बिरामीलाई किन्न पठाएँ र कार्डसहित उनको घरमा पठाएँ त्यो अघिल्लो दिन थियो आज बिहानै मेकानिक म कहाँ आएको थियो भनेको थियो उसलाई कसले माया गरेको थाहा पायो भने उ रुन थाल्छ त्यसकारण तिम्रो उपहारमा लिन्न अनि बताएको थियो ऊ बोल्न हातकोटा चलाउन पनि सक्दैन म विचलित भएर बसिरहेको थिएँ दुई घण्टा जति पछि लैलाले आए आएर मलाई पाटन जाउँ भन्ने प्रस्ताव राखी के मनाएको नि मैले उसलाई भने अब तिमीले अनि एउटा अनौठो कुरा देखाउँछु र मैले आफ्नो वर्णनामा लगेर उसलाई ती आँखा देखाइदिएँ पछि सबै कुरा बताएँ ऊ रुन थालि क्यामेरा उसका अलपत्र परे र मैले उसलाई सम्झाउनु परिस्थिति आयो पाटनको जात्रा त्यस दिन हाम्रा लागि भएन यस शिक्षणमा अर्धमुदितको गर्भधारण भयो लैलाको विवलताले मलाई चिमट्यो र केही महिनापछि उसका लागि मात्र मैले एउटा कविता अङ्ग्रेजीमा लेखेँ एक डिनरको रात मैले उसलाई सुनाएँ कविता अझै अप्रकाशित छ कारण मूल रूपमा त्यो अङ्ग्रेजीमा लेखेको छ आज म त्यसलाई सबैको सम्मुख ल्याउँछु त्यो यस प्रकार छ द पोलियो स्ट्रिकन बोय माई टिनी सिस्टर टेल मी हाउ यु फिल वेन यु टर्टर अन द लर्न एन्ड द ड्युज रिन्ज योर टुज विथ द सफ्टनेस अफ अ किच tell me how you feel when a broken piece of mirror cuts your finger and the red hot blood like molten morning sun oozes out does not the sensation of piercing pain exhilarate you sister show me how you crawl how i wish i could break a toy like you a little ink to rub on my face and the face of the world around Mother, do not slap my sister for what she has done to your cosmetics and your mirror. I watch her in a favor. She is teaching herself the joy of movements, and she breaks up things which do not respond to her feelings. How I wish you knew the feeling of your soul sinking when your limbs disregard your commands. She is learning to control and to command her own million muscles. she is not like me a never growing child whose eyes do roam and read his own epitaph and the mind does react like that of a lonelust general brooding and assessing his armies and his lesson she has still to conquer worlds in life त्यसपछि अनेक महिना बीते मैले लाइब्रेरी पनि छाडिसके उ एकदिन अकस्मात आउछ भन्छ शंकर आज कतै जाउ घुम्न म बन्छु कहाँ जाने भन्छ म न गएको ठाउँ समझिन्छ यसले मलाई का लागेको छैन रमजान सक्दिन अनि भन्छु बोली जाऊ आज म अलि व्यस्त छु पल्ट हामी प्याक्ड लन्च बोकेर चोबार लाग्छौँ मलाई थाहा छ कोही पनि विदेशी आदिनाथ उोक्लिँदैन त्यसकारण म त्यही गर्छु अर्धमोदितमा उल्लेख भएको ढुङ्गाको खुड्किलोमा चरा तथा देवलको चित्र अझै पनि त्यहाँ अवस्थित होलान् किनभने त्यो फोक आर्ट हामीले कुल्चिनी दुस्साहस गर्न सकेनौँ साइकल हामीले तलै छाडेका थियौँ माथि मन्दिर पुगेपछि त्यहाँका ग्रामीण जनताले हामीलाई मकैबाटट माछबाट स्वागत गरे कति मिठो खास लैलाले करुवाबाट पानी खाने प्रयत्न गर्दा उसको छाती भिजेको त्यसपछि लैला अमेरिका फर्की म फेरि एक्लै अध्ययन गर्न थाले काल सापिरोका कविता हात परे त्यही पढे वज्रयाान सम्प्रदाय सम्बन्धी पुस्तक हात पर्यो त्यही पढे पूर्वले दे पश्चिमलाई दिएको देनबारे जुन चर्चा अर्धमुदितमा आउँछ त्यो काल सापिरा हो गलामा चमेरीको हार इत्यादि सम्यक दृष्टिबारेको वर्णन अर्को पुस्तकको असर हो अब मुख्य कुरा के भने आफूले नजन्माएको जेठो छोरालाई आफूले रिकगनाइज नगर्दा उसमा विद्रोह भावना उम्राउनु स्वाभाविक कविता लेखेर त्यसलाई प्रकाशित नगर्दा उसकोलाई कत्तिको चित्तो दुख्यो होला उसले आफ्नो अभिव्यक्ति खोजिरह्यो खोजिरह्यो र रह एक दिन लैलामा सबैलाई लुकाएर ला मैले त्यसलाई जन्माइदिए म वा लैन त्यसमा देखा पर्न चाहन्नथ्यौँ त्यसकारण मैले अनौठो शैलीको कल्पना गर्नु परेको त्यसमा गाइड र टुरिस्ट बीचको वार्तालाप मात्र छ त्यो हामीले आफूलाई लुकाएको हो त्यहाँ मैले कुनै नवीन प्याराग्राफ दिइनँ दिएको थिइनँ कारण यो आत्मीय वार्तालाप थियो र वार्तालापमा नवीन प्याराग्राफ हुँदैनन् त्यसकारण मैले त्यसलाई पुरानो नेपाली शैलीको मिसिलको रूप प्रदान गरेको थिएँ थाले कसरी आधुनिकीकरण पैलाय मट प्रकाशित पुस्तकमें गलती भो क्या बनारस में अवस्थित मेरा बुजुर्ग साहित्यकार ने प्रूफ रीडिंगमें स्वयं प्याराग्राफ छुट्याने दुस्साहस करे इसजन्म पायो जीवनसंग य निकटतम संबंध भैं कथा को श्रेणी में राखन सक मजा तय इसको मर्म पहलपक श्री कमल दीक्षित ने बुझे उनको प्रश्न थी गौथली गुण और प्याज एक विशेषता देखे सम्झनाको लयमा बेलिनु हुँदो तथा अर्धमोदित गलत ठाउँमा परे जस्तो लाग्यो हो मैले त्यस बेला जवाफ दिन सकिनँ सायद त्यो जवाफ यही हो श्रुति सम्वेकमा अहिले हामीले सुनेको भाचन शङ्कर लामी छानेको गोधुली संसारभित्र संग्रहित निबन्ध अर्धमोदित नयनको कथाको भाचन यसबाटै अर्को निबन्ध लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम सुते सम्बेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाण्डसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी शंकर लामी छानेको निबन्ध संग्रह गोदली संसारभित्र संग्रहित निबन्धहरू सुनिरहेका छौ अब हामीले सुनाउने निबन्धको शीर्षक छ उर्मिला उपाध्याय परिचयको नवीनीकरण जार दुई हजार सोह्र सालमा उर्मिलासँग परिचय भएको थियो सर जेजे स्कुल अफ आर्ट्स बम्बईबाट कलाको शिक्षा हासिल गरे उनी हालै काठमाडौँ फर्केकी थिइन् त्यहाँ उनले तिनताका अध्ययन गरेकी थिइन् चित्रकला एवं भित्ति सज्जा तिनताका सायद कलाका सम्बन्धमा पूर्ण शिक्षा हासिल गर्ने उनी प्रथम महिला नेपाली चित्रकार थिइन् अनि उनी पेरिस गइन् उच्च शिक्षा हासिल गर्न बीचमा एकपटक आएर उनले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेकी त्यो मैले हेर्न चुकेछु अनि झण्डै दस वर्षपछि उनीसँग पृथ्वी आर्ट ग्यालेरीमा भेट्न पाएँ तैं उन्नी गैले बुक कर आएकन् एक दशक में अनुहार निके बदलिद रहे कस्ती दुब्ली थीं उन्नी अ जीव भरिएशल छेम में बीतो भंन मेरे प्रदर्शनी में निश्चय आने कारण मैं भी उत्सुकता थी मान्न जान चाहन्थे इस दस वर्ष को प्रभास में उनके चित्रकला को भनौ उनको अध्ययन मात्र अध्ययन रहने गय वा कई सृजनात्मक उपलब्धि भी थपियो पहिले नई यहां भन्न बेस हो उनले फ्रांस में ग्राफिक आर्ट पर आपने अध्ययन केन्द्रित करी के रहे ग्राफिक आर्ट नेपाली ने चित्रकला नौलो विषय हो ते में अध्ययन करने उन्नी प्रथम व्यक्ति कम से कम महिला चित्रकार सर्वप्रथम नई हो उनको पैल्व प्रदर्शनी में राखा तैल चित्र पोर्ट्रेटर मैं अज झलझल समझना खासगरी फेस टू फेस द भाई फ्रेण्ड फरीदा हल में कह झुंड थे समझे प्रश्न करे ग्राफिक में केन्द्रित कर उर्मी ठीक कर इस एचिङ्स यत्रो यात्रा यो प्रवास अध्ययन अनुसन्धानको परिणाम कस्तो होला ठिक हो चित्रकारिता पनि आधार नै हो ग्राफिक कलाको पहिलोमा दक्ष नभई दोस्रोमा प्रतिभा किमार्थ ल्याउन सकिँदैन तर म सोचिरहेथेँ उनी त्यस बखत नै आफ्नो शैलीमा प्राय दक्ष भइसकेकी थिइन् र प्रतिभा निखार्न मात्र बाँकी थियो अनि यो यिनै उत्सुकताका साथ म प्रदर्शनी हेर्न लालदरबार गएँ सन् उन्नाइस सय चौसठीदेखि उन्नाइस कुल तेइस एचिङ्स त्यहाँ प्रदर्शित थिए क्याटलगमै उनको एक्काइस नम्बरको कन्टिन्युम भन्ने एचिङको एक रङ्गै रिप्रोडक्सन थियो सारा चित्रमा बाहुल्यता एब्सट्राक्ट शैलीको सशक्त धर्साहरू र रङको सुनियोजन कुनै चित्र हेरे पनि उर्मिलाको कन्सेसनको स्पष्ट तीव्रता तथा हात उपपूर्ण आत्मसम्मयम झल्किन्थ्यो ग्राफिक कलामा यी दुवै आधारभूत कुराहरू हुन् <laughs> मलाई जनसाधारण सम्झेर उर्मिलाजी बताउनुहोस् त ग्राफिक आर्टको पूरा प्रक्रिया सबभन्दा पहिले त गर्न खोज्ने कुराको मनमा एक आकृति हुनु त आवश्यक भइहाल्यो उनले भनेन् त्यसपछि आउँछ जिंक वा कपरको प्लेट तथा नाइट्रिक एसिड एक खण्ड एसिडमा दस खण्ड पानी मिसायो प्लेटमा कालो मसीले चित्राङ्कन गर्यो त्यस ठाउँमा जहाँ एसिडले नखाओस् भनी चाहेको छ अनि डुबाइदियो धर्काहरूका लागि त्यो काट्ने सानो मेसिन हुन्छ तर त्यो चलाउन साह्रै अभ्यस्त हुनुपर्दछ कारण मनको दुविधाबाट हात लरबरायो कि रेखाको गतिमा बाधा पुग्न जान्छ कि टुट्छ कि लरबरिन्छ कि दोहोरिन्छ बस बस त के भनौँ सबभन्दा गाह्रो काम नै अब प्रारम्भ हुन्छ आफूलाई चित्त बुझ्ने परिणाम ननिस्कुञ्जेल स्वप्रक्रिया आठ दस पन्ध्र चोटि दोहोऱ्याउनु पर्ने हुन जान्छ अनि आउँछ प्रिन्टको समस्या विभिन्न प्रकारका रोलरको प्रयोगबाट विभिन्न रङको गहिराई अनुसार तिनलाई छ्याप्नु र त्यसमा पनि जति प्रोडक्सन निकाल्ने हो त्यसमा एकरूपता ल्याउन ज्यादै अभ्यास रङको सम्मिश्रणमा एकरूपता रोलरको प्रेसरमा समान तथा प्रिन्टको प्रक्रियामा उही सलिन अप्नाई प्रिन्टमा एकनाशे सम्भव हुँदैन तपाईँ कतिले प्रडक्सन निकाल्नुहुन्छ मैले सोधेँ हेरी हेरी छदेखि आठसम्म बस यसमा त बिस पच्चिस पनि झिक्नुहुन्छ होइन सकिन्छ तर म गर्दिनँ अनि मूल्य कति राख्नुहुन्छ तीन सयदेखि पाँच सय हेरिहेरी चित्रहरू सम्झेँ मैले ठीक पनि हो दुई रङदेखि त्यहाँ पाँच रङका प्रिन्टहरू छन् नम्बर बाह्रको चित्रमा अडे शीर्षक छ ढोका पेरिसको आभासमा नेपालको सम्झनाले सताएको अवसरमा गरिएका चार पाँच चित्रहरूमध्ये यो एक हो यसको एउटा कुराले म छक्क परे त्यो थियो अन्य चित्रहरू पूर्ण रूपले एब्सट्र्याक्ट थिए यसमा भने एब्सट्र्याक्ट बीच आँखी झ्याल एवं नेपाली ढोका कर्निस्ट तथा तिनको खापामा अङ्कित हुने नयनले रियलिस्ट गोरेटोमा फर्केर मूर्त रूप लिएका थिए किन भन्ने प्रश्न जाग्यो ममा कमा पुगेर उर्मिलाले रियलिज्मको सहारा लिन खोजेकी रे के कारणले होला असमर्थताले अभिव्यक्तिको वा नसोधिरहन सकिन भनिन् यी मेरा सुरुका रचना हुन् भनौँ पैँसठीसम्मका त्यस बेलासम्म मैले रियलिज्मलाई परित्याग गर्न सकेकी थिएन छैसठीदेखि यताका चित्रहरू पूर्ण रूपमा एब्सट्र्याक्ट छन् मैले कारण सोधेँ एकछिन अडेर उनले भनिन् यसको जवाब मेरा गुरुका शब्दलाई दिऊ होला मैले एसडब्ल्यु हेटरबाट शिक्षा पाएको हो एक यस्तै प्रदर्शनीमा मेरो परिचित नै उनले यसरी लेखेका छन् हिमालयको काखमा बस्ने एक स्वतन्त्र एवं शक्तिशाली राष्ट्रकी उपजका रूपमा उर्मिला यहाँ छन् राष्ट्र प्राचीन भए पनि उनको रचनामा हामीले प्राचीनता खोज्नु हुँदैन त्यसमा त हाम्रोभन्दा पुरानो संस्कृतिको प्रवाहमान अटूट कलाको अत्याधुनिक क्रम छ आफ्नो देशबाट भारत तथा युरोपमा अध्ययन गर्ने हिँडेकी उनी हेनरी मिलर जस्तै जो यसै प्रकार फ्रान्स तथा ग्रीसमा प्रवास लिन पुगे र त्यहाँबाट आफ्नो देश अमेरिकाको व्यक्तित्व दर्शाउन खोजे उसै प्रकार उर्मीलाई पनि विदेशमा नेपालको विशिष्टता दर्शाउन आएकी हुन् यसो गर्दा नेपालको अतीत उनी चित्रित गर्दिनन् बरू उनी त आफ्नो देशमा वर्तमान तथा भविष्यको पो सम्मिश्रण प्रस्तुत गर्छिन् उनको चित्र हेर्ने दर्शकले एउटा कुरा अनायास अनुभव गर्छ त्यो हो हाम्रो दैनिक क्रियाकलाप जसमा मुनाफा हिस्सा तथा अधिग्रहण समावेश छन् यस्ता पश्चिमी दर्शनभन्दा बिर्कुलै भिन्न एक वीर शक्तिशाली समाजको दर्शनको अभिव्यक्ति छ उनका चित्रमा कुरा बुझ्नुभयो होला सन् पैसठीसम्म अतीतको बन्धनबाट मुक्त हुन सकेकी थिइनँ र निश्चय पनि त्यो स्पष्ट हुन्छ तापनि पेरिसको प्रवासमा स्वदेशको सम्झनामा जे जति रचिएको छ त्यसमा जन्म जन्मान्तरको सांस्कृतिक आत्मीयता झल्किन्छ झल्किन्छ वा त्यो हामी दर्शकको आफ्नो पो प्रतिक्रिया हो उर्मिलाको बनाएअनुसार आकृति तथा रङको संसारसम्म हामीलाई वास्तविक रूपमा पुर्याउने बाटो छ एप्सट्राक्ट छन् त्यहाँ चिन्नुपर्ने बाँकी रहेका वस्तु छैनन् त्यहाँ त इन्द्रियका आत्मसाथ मात्र छन् र छन् कि त पूर्ण स्वीकृति कि त पूर्ण बहिष्कार अरू केही छैन केही छैन एक वास्तविक कलाकारको शैलीमा उनी बोलिन् यिनै कुरालाई आकार, कुराला आकार बनाई मैले एक फनको पुनः लगाएँ ग्यालेरीको र अध्ययन गर्न थाले प्रायः सारा चित्रमा रेखाको गहिराईमा तीव्रता छ आकारहरू एकमाथि अर्को थोप परेर पनि मुनिको आकार निसरिएको छैन यिनी रेखाहरूको वेगबान प्रवाहको आधारमा कम्पोजिसन उठेको छ इन्ग्रेभिङ्स पनि प्रायतै ढाँचामा गरिएका छन् तर तिनमा रंगको उपयोग गर्दा तिनको छनोट आँखामा मनपर्ने रंगबाट बढ़ी गरिएको छ यी रंगहरूको छनोट गर्दा हलुका खैरो वा प्लेन कम्पोजिसनदेखि लिएर प्राथमिक रंगहरूको शोविनाशी माध्यम पनि अप्नाइएको छ तिमीलाई सोधेँ मैले तपाईँको कहाँ कहाँ प्रदर्शन गरिसक्नुभयो अहिलेसम्म सम्झिन पनि गाह्रो जस्तो भयो उनलाई भनिन् ओटाबा सान फ्रान्सिस्को सिकागो न्युयोर्क लन्डन पेरिस धेरैजसो ग्यालेरीमा अझै छन् चित्रहरू मेरा कुनै विदेशमा पुरस्कार पनि पाइयो सन् उन्नाइस सय चौसठीमा पेन्टिङका सिते इन्टरनेसनल दे पेरिसबाट असाँच्ची पेन्टिङ पेन्टिङ गर्नुहुन्न आजकल गर्छु सिमेट्री नमिलेका टुक्रा टाक्री क्यानभासका तैलचित्र गर्छु टुक्रा टुक्री क्यानभासमा अँ आजकल क्यानभासको पनि सिमेटी नराख्ने शैली छ चित्रको मूल प्रवाह अनुसार नै क्यानभास हुन्छ वा अझ भनौ क्यानभासकै रिक्त प्रवाहमा एप्सट्याक्टको प्रवाहको एकात्मा गरिन्छ चा। घरमा छन् आउनुहोस् एक देखाउँला निश्चय पनि ग्यालरी पस्नु अघि मैले स्वयंसँग गरेको प्रश्न थियो यत्रो यात्रा यत्रो बास अनुसन्धानको परिणाम के होला मनले उत्तर दियो सफलता उर्मिला कलाको विश्व तरङ्गबाट उछिटिएकै रहेनछन् यही एक सफल उपलब्धि होइन र श्रुति सम्वेकमा अहिले हामीले सुनेको निबन्धको शीर्षक उर्मिला उपाध्याय परिचयको नवीनीकरण यसलाई हामीले शङ्कर लामी छानेको निबन्ध संग्रह गोधुली संसारबाट सुनाएका हौं गोदुली संसारको दोस्रो श्रृङ्खला यो आजको वाचन पूरा हुन्छ अर्को मंगलबार फेरि शङ्कर लामी निबन्ध संग्रह गोधुली संसारको तेस्रो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा फेरि हाम्रो भेटघाट हुने तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री न न नदी दे नदी